गर्भवती मेहन्दो आफ्नो शारीरिक अवस्थाकै कारण जनयुद्ध छोडेर विश्राम लिन विवश भएकी छे छोरीलाई जन्म दिएकी मेहन्दो केही समयको आरामपछि राजनैतिक गतिविधिमा संलग्न हुन्छे। आजको अंकमा हामी मेहेन्दोको डायरीका केही अंशहरू सुनाउनेछौ शून्यलाई सुनको मा प्रस्तुत छ उपन्यास उर्गेनको घोडाको आज एकजना स्वास्थ्यकर्मी लिएर दिग्विजय दाई मेरो स्वास्थ्य स्थिति बुझ्न आएका थिए उनले सुनाए चार दिन अघि मात्र सुमेरू आक्रमण गरेर उकालो चढ़ेको जनसेनाको डिभिजन यही पहाड़मा आइपुगेको रहेछ चिसो पहाड़को जडीबुटीले यिनको सुत्केरो त उतारिसकेछ होइन त था। ठट्टाको शैलीमा दिग्विजयले स्वास्थ्यकर्मी साथीसँग सोधे मृदुभाषी लाम्चो अनुहारको डाक्टरले चस्मा भित्रबाट मलाई पुलुक्क हेर्दै मुस्कुराएर जवाफ फर्काए सुत्खेरी हुनु कुनै रोग लागेको जस्तो होइन दाई एता मलाई भने कता कता लज्जाबोध भइरहेको थियो मैलो र जताततै च्यातिएका लुगा लगाएका केटाकेटी टाढाबाट कौतुहलता साथ ती नौला मान्छेलाई हेरिरहेका थिए सिलेक्मो दिदी आफ्नो घरेलु धन्दामा भित्र बाहिर गरिरहेकी थिइन् डाक्टर साथी मलाई जाँचेर हाले, उनले सुमेरु आक्रमणमा घाइते भएका साथीहरूको उपचारको लागि पुग्नु थियो मेरो छेउमा चकटीमा बसेका दिग्विजय भने केही बेर कफिने सुरूमा थिए झोलाबाट ल्यापटप झिकेर काखमा राख्दै उनले भाने सुमेरु आक्रमणमा सामेल हुने मौका मिल्यो मेन्दो लडाईँको अद्भुत भिडियो खिचेको छु उनलाई साथीहरू इन्टरनेटदा बारे उनले बताएको कुराले सबैलाई आश्चर्य चकित पारेपछि उनको त्यो नयाँ नाम जनसेनामा चर्चित भएको थियो कौतुहलले <स्थाँगा> शारीरिक कमजोरीलाई पनि जित्दो रहेछ म उठेर धुरीको खाँमा अडिएर बसेँ अर्धनग्न महिला केटाकेटीको आश्चर्य चकितेर फर्केर दिग्विजयले भने तिमीहरू सबै आऊ ल म तिमीहरूलाई फिल्म देखाउँछु फिल्म उनीहरू हल्का लाजको स्पर्शमा एकअर्कासित लसिए हातहरू लतारेर औंलाहरूको जाली बनाए तर अडेश लगाएको भित्तोबाट डेग चलेनन् आधा आधी नेपाली भाषा बुझ्ने सिलेक्मोले तामाङ भाषामा उल्था गर्दै नजिक जान अहराएपछि मात्र उनीहरू पाइला नाते आए तर निश्चित दूरी कायम गरेर उभिए यता मिलिक्क मिलिक्क गर्दै ल्यापटपको पर्दामा रहस्य खुलिरहेको थियो पैंतालिस डेकिसकेका दिग्विजयको अधभैंसी उमेर उनका विष्ठूला आँखाका नानीमा प्रतिबिम्बित भएको थियो क्रान्ति गर्ने रहर हृदयभरि उमालेर बिताएका छब्बीस ग्रीष्म ऋतु आँखाका कोषमा कालो बक्र बनेर रा टल्किरहेको थियो फोल्डरभित्र फोल्डर, फोल्डर खोल्दै सुमेरु युद्धको फाइलमा क्लिक गर्ने बेला भएपछि उनले सबैका कौतुकपूर्ण आँखामा चारेर हेरे उनको दाहिने हातको चोरी औंलो ल्यापटपको टर्चप्याडमा स्थिर भएको थियो मूर्ति उभिएका केटाकेटीतिर फर्किँदै दिग्विजायले यहाँ ला नडराइकिन हेर्नु है तामाङ भाषा नजान्नुको लज्जाले थोरै किचिएर उनले अन्तिममा सिलिक्मोलुक्क हेरे सिलिक्मोटीलाई सचेत गराइन् केटाकेटी झन् केटा उत्सुक देखिए बास बसना लागेका चराचुरुङ्गीको चरको चिरबिरसँगै जंगलको सुसेलो र खोलाको कल्कल मिसिएको आह्लादकारी संगीत विशुद्ध प्राकृतिक भाकामा बज्यो सङ्गीतको त्यो भाका फुटना साथ चराहरूको उड्दै गरेको हुल जतातिर बग्यो ठिक त्यतातिर पुडको डाँडाको हरियो पृष्ठभूमिमा अस्ताचल नजिकै देखियो र रा रातो घामको स्पष्ट चक्का वृष्टिगोचर भयो क्षणभरम दृश्य बगे वहरा आउन थालियो बगर में फर्मेशन बाधे हिड़ी रह को जनसेना कोस्कर देखी जो हिड़ी रहते यी यावर हाथ में चिमटा बोक परमात्मा को खोजी में निस्कृत जोगी जस्ता थे बरू सब जसो का कान का में बंदुक थे थरीथर का बंदुक राइफल सिलआर शटगन थ्री नट थ्री एक फोर्टी सेंदि झोलाभरी बम गोला कसई कसा का कान में तोप रंचर निधारमा चन्दनको तिन धर्खे टिका थिएन बरु शहीद परिवार र गाउँले विजय प्राप्त गर्ने आशीर्वाद स्वरूप लगाइदिएका राता अक्षताको टीका थियो लस्कर क्रमशः उकालो चल्न थाल्यो उनीहरूको कम्ब्याक्ट पोसाकमा टल्किरहेको रातो घामका किरण पनि क्रमशः ओझेल पर्न थाले अब कालो जङ्गलको मधुरो सुसाहट मात्र सुनिन थाल्यो दृश्य बदलियो लालटेनको उज्यालोमा खाना खान लागेका छापामार केटीहरू लगाएर हेर्छन् र क्षणभर अल्मलिन्छन् उन् मुखामुख कराऊ बोलते क्षेत्र अज्ञात स्थल रर को आंगन में बसर खाना खाई छापा छेव में बंदुक रोलाटीन को उलो में उज्ञात भवन जनसेना हार मिला बस उन्को बीच बीच में लाल्ट बन बंदुक का नाल लहर ठाड़ो पड़े मानस के लहर अनुरूप उभ सब का जताती स्टैंड में आई स्के नक्शा छेव में उभौलो कद को कमाण्डर रातो ताराभा कम्बैक टोपी लगापी को, को ठीक मसती भित्ता में सुमेरू बारे खाने को नक्शा तर नक्शा को किनारिख किंग अक्षर ने् ब सकिन थो अब कमाडर को कोचिंग प्रश्न शब्द में सुन्न सकिथ्यो री छप्पक् छोपे बातुलो अनुहार चमकी आंखा प्रश्न देखिथे आंखा भाग ठीक मूंथी गाला में ढील ने उसके अन्हार भिन्न बांकी थी हाथ में ली लौरो नक्शा में देखा सुमेरू आक्रमण का बैटल प्लान रैक्टिस को विस्तृत व्याख्या कर सुमेर आक्रमणको ऐतिहासिक महत्त्व छ साथीहरू दुई हजार साथ साल माघ 27 गते राणा साईको विरुद्ध लडिरहेको मुक्ति सेनाले कपजा सुमेरु कब्जा गरेको थियो त्यति बेला सुमेरुमा मुस्किलले बाह्र पन्ध्र घर थिए जाडो महिनाभरि चिउरा कुटेर भेष नबस्ने मान्छेहरू गर्मी लागेपछि ढाँडा उक्लिन्थे र सुमेर फर्केर पनि हेर्दैनथे किनभने गर्मीमा त्यहाँ औलु लागेर मान्छे ठहरै हुन्थ्यो त्यो सानो बजार बाहेक सबै भूगोल पारीजातको जङ्गलले ढाकिएको थियो कोचिङ सुनिरहेका जनसेनाका अनुहारहरू एक एक गर्दै दे देखिन थाल्यो ल्यापटपको पर्दामा उनीहरूको आँखा उत्सुकताको अधिकतम मनोवेगले विस्तारित थिए अर्को रातका लागि तय गरिएको लडाईँमा हुमिने हौसलाको उद्वेगले निन्द्रा र थकाइमाथि सहजै विजय प्राप्त गरेका थिए उनीहरूले सुमेरुको इतिहास सुन्दा कोही कोही आश्चर्यपूर्वक नजिकको साथीसँग कानेकुसी पनि गर्दै थिए मुक्ति छेनाको बहादुरी र शौर्यको कल्पना मात्रले लामबद्ध युवा युवतीको मस्तिष्कलाई उद्वेलित गरिरहेको थियो एउटी काली केटी पर्दामा देखा परी र निकै बेर आफ्ना ठुल्ठुला आँखाले ल्यापटपमा आँखा लगाएर बसेको मानिसलाई हेरिराखे मैले ख्याल गरेँ उसको छ्यापूमा एउटा गहिरो खत टल्किरहेको थियो सायद कुनै युद्ध मोर्चाको उपहार होला अचम्मकको कुरा के भने त्यो खतले उसलाई अझ सुन्दर बनाएको थियो साथीहरू मुक्ति सेनाका बहादुर योद्धाहरू पनि यही माटोमा उब्जेका थिए र हामी इतिहासको त्यो अधुरो मिशन पुरा गर्ने लडाईँमा लाम लागेका छौँ महान एवं गौरवशाली जनयुद्ध यति बेला ऐतिहासिक मोडमा छन् जनमुक्ति सेनाको काँधमा सर्वहारा वर्गको मुक्तिका लागि लड्नै पर्ने र जित्नै पर्ने अभिभाव आएको छ दुश्मनले सङ्कटकाल लगाएर जनताको जति सङ्ख्यामा हत्या गरेको छ त्यसको बदला लिएर मात्र हामी फर्किन्छौँ जनमुक्ति सेनाको जित सुनिश्चित छ कमान्डरको लाल सलाम फर्काउन बन्दुक बराबरको उचाइमा ठरिएका हातहरूको टुप्पोमा दर्जनौ मुठी एकसाथ उठ्दा बडो सुन्दर देखिन्थ्यो ल्यापटपको पर्दामा स्ट्यान्डमा ठाडो गरेर अड्याइएको नक्सा नजिक नजिक आउन थाल्यो अनि रोकियो त्यहाँ शाही सेनाको सुमेरु ब्यारेकको चित्र देखिन्थ्यो काँडे तारले घेरिएको मलाई युद्ध मोर्चामै छोकी जस्तो अनुभूति भइरहेको थियो कता कता उत्तेजनाले रिङ्गठा पनि लाग्न खोज्दै थियो तत्कालै बदलिएको दृश्यमा कुनै अज्ञात पहाडी गाउँको स्कुल देखिन्थ्यो टिनको छानामुनतिर बलिसीमा स्कुल केटाकेटीहरू लहरी उभिएका थिए चप्पलको अनुभव नपाएका खुट्टाहरू कालो मैलको रङले रङ्गिएका थिए कट्टुमाथि दागी दागको चित्र बनेको आकाशे रङको स्कुले सर्ट लगाएका थिए तर टाग चुडिसकेका हुनाले पराजित मुलुकको झण्डा झैँ तिनीहरू हावामा हल्लिन्थे ती दृश्य गाउँलेको लागि अनौठा हुँदै हो होइनन् चौरमा जनसेनाको फौज रोलकलका लागि उभिएको थियो कमाण्डरको आदेश भुइँमा खस्न नपाउँदै ग्र्याप ग्र्याप आवाज साथ सेना गोडाफाट र सतर्कको पोजिसन दिन्थ्यो कम्यूनिस्ट अंतरराष्ट्रीय गीत गाइर को लैपटप भि जनसेना को फर्मेशन हे दिग्विजय मुठ्ठी उछाद स्मरण करे फौज लाइन मिला निस्कृत हुन्डरी आउनु अघि प्रकृतिले उत्पन्न गर्ने विराट अन्ध शून्यताको स्थिति ल्यापटपको पर्दामा देखेपछि युद्ध उन्मादको झझलकोले मलाई बाँधेर ल्याउँछ फायर खोल्नुभन्दा क्षणभर अघि यस्तै विराट शून्यताले युद्ध मैदानलाई घेर्छ सबै वीरहरूले पोजिसन लिइसकेका हुन्छन् सबका औंलाहरू ट्रिगरमा उनीहरूका हुन्छन् अनि झोलाभित्रको बम पड्कने आकाङ्क्षाले प्रेरित भएर मानिसको मुटु झै धडकन उत्पन्न गरिरहेको हुन्छ हावा रोकिए जस्तो रुखहरू भयाक्रान्त भएर हांगा हल्लाउन छाडे जस्तो चराहरू चुपचुप भन्दै एक आपसमा मौन सम्वाद गरिरहे जस्तो फुलहरू आत्महत्या गर्दै हाँगाबाट झर्न खोजे जस्तो मानव वीरहरूको टाउकोमा पत्र दल बसाउन खोजे जस्तो बाक्लो जंगलले घेरिएको ब्यारेकभित्र बलिरहेका बत्तीहरू अनिष्टको आशंकाले झ्यापझुप निम्नु अघि साई सेनाको जवान हर दौडेको देखियो बत्तीहरू झ्याप्प निभेपछि अध्ययारोले संसार लपेटीझै भयो चकमन्न अधेरी रात भएको हुनाले दृश्यहरू त्यति स्पष्ट थिएनन् तर जनसेनाहरू क्रलिङ गर्दै बढ़िरहेको झल्याकझुलुक अस्पष्ट दृश्य देखिन्थ्यो केटाकेटीहरू झसङ्ग भए जब ल्यापटपको पर्दामा आगोका झिल्काहरू उठे र सँगसँगै पटक टक गोली पड्कन थालेको आवाज सम्पूर्ण मौनथालाई चिर्दै टिनको छानोमा असिना वर्षिए झै बर्सिन थाले दोहोरो लडाईँको डरलाग्दो दृश्यले हामी सबैलाई कम्पायमान पारिरहेको थियो केटाकेटीहरू मेरो छेवैमा टुक्रुक्क बसेकी सिलिक्सँग टाँसिन आइपुगेका थिए तर उनीहरूले ल्यापटपको पर्दाबाट आँखा हटाउन पनि चाहेका थिएनन् जाम परेको दृश्यमा आगोका झिल्का बमले उकलेका लबका अनि बेला बेला अय्या अय भन्दै चिच्याएको आवाज सुनिन्थ्यो अनि सुनिन्थ्यो कमान्डरले माइकबाट गरिरहेको काशन जो साई सेनाका जवानहरूलाई सम्बोधन गर्दै भन्दै थिए कि साई सेनाका जवानहरू हामी जनमुक्ति सेना हौ आत्मसम्र्पण गर हामी फायर जोकिदिन्छौँ नत्र ठुलो पिठो हुनेछौ देशलाई चुसेर सत्यानाश पार्ने राजाका लागि किन ज्यान फाल्छौ ब्यारेक भित्रबाट आएको आवाज भने थोरै थोरै मात्र बुझिन्थ्यो कोही थियो ठट्टा हो मर्न आयो अब जिउँदो कोही पनि रहँदैन भेषण लडाइँको दृश्य आँखै अघिल्तिर देख्दा कता कता डरले पखेटा फिजाउन थाल्यो मलाई लाग्यो साँच्चैकै लडाइँमा भिड्नुभन्दा आत्मीयहरूले लडाईको हेर्नु डरलाग्दो हुँदो रहेछ तै पनि रणमैदानमा स्वयंको रोमाञ्चकता भन्दा भिन्न हुँदो रहेछ अरू लडाईको पर्दामा हेर्नु धरती थर्कने आवाजमा बम र माइन विस्फोट हुन्थ्यो र आगोका अग्लो लपका उठेर हराउन्थ्यो भयानक लड़ाईको विस्फोटक आवाजलाई चिर्दै बेला बेला भित्ताहरूमा हुँदै आइरहे जही ध्वनि सुनिन्थ्यो भन्ने अनि आह अरे जस्ता ध्वनिहरू सुनिन्थ्यो एउटा एवटा सुको ठूटो हुरूहरी बलि देखिए अूटो को नजिके खोलसा में सुतरे टारगेट करांति साथी को धमिलोधमिलो आकृति देखिए उसको दाया बाया निश्चित दूरी उसीगरी रूख रिस्को को छेलबाट लड़ी रह क्रांति लहारे देखिथे उ अलिअि बढ़ी सकता कने ग्रुपले रॉकेट लंचर पड़का को आवाज र आगो को लप्का संगे उड़े गए रकेट छ खस को स्थान में विस्फोट अगे आगो समेत लैपटप को पर्दा खोल्सोमा सुतेर लडिरहेको योद्धाले चतुरैपूर्वक द्रुत गतिमा टाउको घुमाएर दायाँ बायाँ हेर्यो र मोभ मोभ भन्दै फुत्रुको उफ्रेर पोजिसन लियो ऊ जङ्गलभित्र अलग भइसकेको थियो ब्यारेकभित्र लागेको आगो अब फैलिन थालेको थियो र ब्यारेकको भित्री भाग देखिने गरी उज्यालो पोखिदिएको थियो ल्यापटपको त्यो दृश्य सुदूर कतै लागेको आगो जस्तो देखिन्थ्यो र रा अँध्यारो रातमा अकस्मात धरतीको त्यही टुक्राबाट सूर्य फुत त निस्के झैँ लाग्थ्यो भर्खरे पुत्र को फ्रिय सा लैपटप को दृश्य पछ्याई रहिए ऊस्रि अघि बढ़ा उसको दाइने हाथ में अड़े को बंदुक और को झोला बड़ो सुरक्षित रहन्थे फेरी पोजिशन लिन्थ ग्रेनेड फैंकथ उसका दाया बाया पछाई रह रोक चारै दिशामा भइरहेको घमासन युद्ध क्षणभरलाई रोकियो हातमा वाकेटकी बोकेको अर्को युद्ध ल्यापटपको पर्दामा देखा पर्यो स्याउलाले सजाइएको कम्ब्याक्ट पोशाक लगाएर दुईटा ठुल्ठूला फेद भएका रूखहरूको कोपचेरोमा न्युएर ऊ वाकेटकीमा कुरा गर्दै थियो आगोको लप्काको आलोकमा ऊ कालो, -कालो देखिन्थ्यो ऊ वाकेटकीमा भन्दै थियो ठोक्ने नअड्ने घुज्ने र फेरि ठोक्ने पश्चिम आर्क अझै क्लियर भइसकेको छैन दृश्यले पुनः अघि बढिरहेको युद्धलाई पछ्याउन पुग्यो मेरो मनमा कुरा खेल्दै थियो चारैतिर आगो लाग्यो लडाईँ झन जटिल युद्धकै बिचमा उत्पन्न भएको भाय भयानक सुनसान मिनेट लागि मात्र थियो फेरि घोला बारुदहरू पड्किन थाले नजिकै काँडे तार थियो उसले बम फ्याँक्यो बम भयानक आवाज साथ नजिकै विस्फोट भयो त्यही विस्फोट भएको स्थान ताकेर ऊ फेरि अघि बढ्यो र तार काट्न कम्मरबाट कैची झेक्यो तार काटेर पन्छाउँदा पन्छाउँदै ऊ ब्यारेकबाट हुतिएर आएको गोली लागेर ढाल्यो कभर गर्दै अरू योद्धाहरू अघि बढे र बमहरूको वर्षा गरे उसका दायाँ बायाँबाट लड्ने योद्धाहरू धमाधम त्यही तार काटिएको ठाउँबाट भित्र पसेको देखियो दुईजना स्वयंसेवक पछाडिबाट घस्रिँदै ढलेको योद्ध भए ठाउँ फुले बड़ो कष्ट क्षेत्र ती स्वेवकोर उख उसको दाया हाथ के छाती अज थीचि ते हाथ को किनारा रगत का धारा लागू जब लैपटॉप संपूर्ण अनुहार देखियो मसंगान सुदूर पहाडमा घना जंगल भित्र चलेको तालिममा बलिधान र म सँगै थियौँ हामी तालिमका हरेक क्रियाकलापमा सँगै थियौँ ट्रेन्स खन्दा सुरुङभित्र घस्राउँदा डोरीमा झुन्डेर अग्लो रुखको टुप्पोमा पुग्दा फराकीलाई खाल्टा नाग्दा क्रलिङ गर्दा इत्यादि ऊ सदैव शहीद बन्ने उत्तेजनाले हुङकार गरिरहन्थ्यो ऊ भन्थ्यो तिमीहरू सबैभन्दा पहिले म सहिद हुन्छु दुश्मनलाई भक्का ढालेर अघि बढेपछि मलाई कसले रोक्न सक्छ जुन दिन क्रांति बनने हिम्मत आयो आयोदी मृत्यु में मृत्यु ब्यारिक भि जनमुक्ति सेना को सर्च जारी हाथ उठाए सेना का जवान पर्दा में देखिथे रखिथ्यो मधुर सूर्योदय संगे युद्ध को विभीषिका धुआं उड़ी सुमेरू शहर सरकारी ध्वस्त प्यासले आँत हर, हर भएको याद आयो सिलिक्तेटीहरू के अल्लमल्ल परेका थिए नजिकै राखेको लोटाबाट पानी कुट्क्याएर म बिछौनामा पल्टिए मेरो आँखा अघिल्तिरको ढोकामा टक्कर रोकियो मन ग भयो जिउभरि तरंग दौड़ियो दलिनमा का खुला जोर आँखा झुण्डिएका थिए मान तिनले एक्काइसौँ शताब्दी भरि मन भित्र र बाहिरका संग्राममाथि नजर लगाइरहनेछन् पाउँ छ गते आइतबार अस्तिको दिन दिग्विजय दाई फेरि आएका थिए नेता दिग्विजय भनेको भाइ पनि हुन्थ्यो तर औपचारिक जस्तो लाग्यो र उनी मसँग सहोदर दाई जस्तै अनौपचारिक ढङ्गले भिजिसकेका छन् अनि पार्टीमा नेताहरूलाई दाई वा दिदी शब्दले सम्बोधन गर्ने चलन पनि छ अनौपचारिक रूपले उनले आउना फुर्किएको शैलीमा भने अरे मेन्दु थाहा पायो तिमीले भयो म तङ्रिसकेको छु उठ्छु र हामी हात मिलाउँछौं कक्रक्क हुन्जेल हात मिलाउने उनको बानी अहिले पनि जस्ताको तस्तै छ करीब एक महिनापछि उनी मछेउ आइपुगेका छन् हुन त युद्ध मोर्चामा फर्कने हुटहुटी र छोरीलाई केही दिन अरू दुध पिलाउने लोभ दुईमा एक छान्ने इच्छाको बीचमा मेरो हृदयमा सङ्घर्ष हुन थालेको थियो न त आवेगले मात्रै न त भावनाले मात्रै अभियन्ताको जीवन चल्छ मेरी छोरीलाई कायर आमा दिनमा तयार थिएन र हृदयहीन आमा दिन पनि मन थिएन युद्धविरामको खबरले मलाई कथा कथा खुशी तुल्यायो दाई अनि अब के हुन्छ ताई म अबौत बालिका झैँ सोध्छु उनी सहजै जवाफ दिन्छन् अब वार्ता हुन्छ नि युद्धको भयानक विभिषिकाको मुटुमा आखिर राजनीति त छ मेन्दो खै दाई युद्धबाट जित्न नसकेको कुरा वार्ताबाट जितिन्छ त जितिँदैन मेन्दु जितिँदैन उनी ज्योतिषी झैँ आत्मविश्वास साथ भन्छन् वार्ताबाट जित्नका लागि पुग्ने गरी हामीले युद्ध लडेकै छैनौँ हामी बल्ल रणनीतिक सन्तुलनमा पुग्दैछौँ स्ट्रेटेजिक इक्वेलिभियम अर्थात हामी उनीहरूको बराबरीमा पुग्दैछौँ अन्त रगतको कोटा चुक्ता गर्न पनि पुगेको छैनन् होइन म जोसिन्छु भावनाले युद्ध चल्दैन मेन्दु परिस्थितिको सही विश्लेषणका आधारमा हामी हाम्रो योजना बनाउँछौँ भारत अवधि हामी युद्धको तयारी गर्छौँ र रणनीतिक आक्रमणको श्रृङ्खला सुरु गर्छौँ रणनीतिक आक्रमणले नै हामीलाई राजनैतिक रूपमा पनि विजय गराउँछन् अन्त त सत्ता प्राप्त नगरी सर्वहार वर्गको जित पनि हुँदैन नि मेन्दु उनी प्रशिक्षणको भाकामा मलाई सम्झाउँछन् हिउँ सबै पग्लेर सिद्धिसकेको छ सेताम्मे पहाडका गहिरो खोज र खोपिल्टामा मात्र हिउँका ढिक्का जमेका छन् हामी आँगनमा छौँ बङ्करभित्रबाट चियाइरहेको सैनिक झैँदेखि नै ढुङ्गामाथि बसेका छौं सिलिक्मा दिदी हाम्रो कुराकानीकै बीचमा आँगनमा उक्लिएकी छन् तल कान्नामा खेतीपातीको काम गरेर आएकी उनको देब्रे हातमा कोदारी छ दिग्विजयले टक्रियाको लालछलाम लजाएर फर्काउँदा उनको मुस्कानमा सिंहै पृथ्वी मुस्कुराए झै सिंह मनमर टल्किन्छ वार त धेरै लामो चल्दैन मेन्दु दुःख भयो हुन्छ तिमी दिग्विजय दाई भन्छन् हामी छिट्टै अझ ठुलो युद्धमा जान्छौ संसार सर्वहार वर्ग हाम्रो युद्धबाट आशावादी भएका छन् मेन्दु सगरमाथाको टुप्पोमा लाल झन्डा फहराउँदैछ भनेर सारा संसारले थाहा पाइसकेको छ हामी एक्काइसौँ शताब्दीमा नयाँ चमत्कार गर्दैछौँ पर क्षतिजमा उर्गेनको घोडा घाँस चर्न लागेको छ मेरा आँखाहरू अनायस त्यो दृश्यमा पुग्छन् र टक्क अडिन्छन् पुर्खाहरूले हारेको लडाइँ जित्न अझै बाँकी नै छ मनमनमा भन्छु याम्बु कब्जा गरेपछि मात्र उर्गेनको घोडाले मलाई छान्नेछ त्यो दिनसम्म उर्किनको घोडाले कहियो पुस्ता पुरानो मेरो जातिको रक्ताम रक्ताम्य इतिहास सम्झाइरहनेछ याम्बु अर्थात् राजधानी राजधानी कब्जा गर्ने अन्तिम उद्देश्य साँचेर हरेक जनसेना लडाईँको सुदूर पहाडी मोर्चामा सामेल हुन्छ आफ्ना साथीहरू शहादत भएको दृश्य आँखै अघिल्तिर हेर्छ तै पनि हँचकिँदैन आफू शहादत हुने क्षणकल्पना गर्दा म पनि उत्तेजित हुन्छु दुःखी होइन याम्बु कब्जा गर्ने दिन कहिले आउँला दाइ अनायसै मुखबाट भुत्केको प्रश्नले म आफै चकित हुन्छु विशेषतः याम्बु शब्दको प्रयोगले दिग्विजय दाईलाई पनि सचेत तुल्याइदिन्छ जातैको कुरा गर्ने हो भने उनी बाहुनका छोरा हुन् भलै क्रान्तिकारी भनेकै दिन उनको जात समाप्त भइसकेको थियो तर हामी उत्पीडित जातिबाट आएकाहरूको लागि जातको प्रश्न सुसुप्त मनको यथार्थ भइदिन्छ हुन त हामीले जातीय मुक्तिको पाठ यही आन्दोलन र यही लडाइँले नै सिकाएको थियो अब याम्बु शब्दको प्रयोग गरिहाल्यो बिन्दु तर ठिक समयमा गर्यो कहिले नबिर्सनु जातीय मुक्तिको सवाल जहिले पनि वर्गीय मुक्तिको माताहत हुन्छ हरेक भित्र उत्पीडक र उत्पीडित वर्ग छ तर खास खास जातिहरू जातकै कारण शोषणको शिकार भएको यथार्थलाई सम्बोधन गर्न पार्टीले जातीय मुक्तिको कुरा उठाएको हो उनले सबै नेताहरूले दोहोऱ्याइरहने कुरा दोहोऱ्याए त्यो विषयमा मलाई कुनै शङ्का पनि थिएन तर याम्बु कब्जा गर्न चाहने अवचेतनभित्र तामाङलाई सयौं वर्षसम्म हेपेर रा, पतेराले धान चुसे झै चुसेर समाप्त पार्ने राजतन्त्रलाई चिहानमा पुर्याउने आवेग थियो अब पार्टीले रिङ क्षेत्रको लागि छुट्टै खालको योजना बनाउँदैछ रिङ क्षेत्र भनेको याम्बु उपत्यकालाई चारैतिरबाट रिङ जस्तो आकारमा घेर्ने क्षेत्र अर्थात् तिम्रो भाषामा ताम्सालिङ भने हुन्छ त्यसलाई रणनीतिक प्रत्याक्रमणमा रिङ क्षेत्रको ठूलो भूमिका हुन्छ मे त्यही रिङलाई आधार बनाएर हामी दिग्विजय दाई आफ्नो कुरामा आइरहने आरोह अवरोहकै तालमा हात पनि हल्लाइरहेका छन् गम्भीर भावमा कुरा गरिरहँदा उनको निधारमा मोजा पर्ने र फुक्ने भइरहन्छ यो रिङ क्षेत्रमा सबभन्दा धेरै र ऐतिहासिक रूपले बसोबास गर्दै आएको जाति तामाङ नै हो यस क्षेत्रका तामाङहरूलाई तामाङ मुक्ति मोर्चामा समेट्ने तामाङहरूकै बाहुल्य रहने सेना बनाउने र तामाङहरू नै अधिकांश रहने गरी सम्पूर्ण जनवर्गीय सङ्गठन निर्माण गरेर यस क्षेत्रमा दह्रो पाइला टेक्नुपर्छ तिम्रो काम आछ मेन्दो अब यो दो मोर्चामा पछिझला अब केही समय तिमीले राजनैतिक काम गर्नुपर्छ गाठी कुराले मलाई चिमोट्छ अनि याम्बु कब्जा गर्ने कल्पना मात्रले उल्लासमय हुन्छ मन उर्गेनको घोडा अझै घाँस चरिरहेकै छ उर्गिन कतै माछा मार्न पो गएको छ कि उर्गिनको घोडाले मलाई पछ्याउन थालेको आठ वर्ष भइसक्यो यो आठ वर्षमा इचोङ गाउँ उजाड भएर फेरि बौरिएको छ यस बीचमा म जम्मा तीन पटक गाउँ गएको छु पहिलोपटक गाउँ जाँदा मेरो कम्ब्याक्ट पोसाकमा आँखा काटेर हिँड्दै आमा निकै बेर रोएकी थिइन् दोस्रो पटक गाउँ जाँदा सानो भाइ हलक्क बढेको देखेर म चकित भएकी थिएँ तेस्रो पटक गांव जाना शहीद कम्रेट बलिदान को समझना गेट बनेको देखेर गेट बने देखकर भाव विभोर भिडो को डो सागसंगल्द दिग्विजय दाई मधुर आवाज में बोलिकी मोरीला काख में हला सुचु कम्युनिष्ट आन्दोलनमा सम्पूर्ण जवानी खर्सिसकेको हुनाले उनका हरेक कुरा सिद्धान्त र अनुभवको गहिराईबाट उत्पन्न हुन्छन् जनयुद्ध शुरू हुनुभन्दा पहिलेदेखिका सपना छन् जनयुद्ध शुरू भएपछि गुमाएका सहयोगद्धाका कहानी छन् र जनयुद्धको आश्चर्यजनक विकासका गुत्थीहरू छन् उनलाई खुशी यसकारण लाग्छ कि अनुमान गरे दशौं गुणा बढी तीव्र वेगमा जनयुद्धले फड्को मारेको छ पुराना क्रान्तिकारी साथीहरूबाटै महराए कति शहीद भए कति युद्धको भयावह यथार्थबाट भागे कति बेपत्ता भए कति झेल परे अनुभवहरू संगालेर किताब लेख्ने उनको मसाय देखिन्छ अब जनयुद्ध निर्णायक मोडमा पुगेको छ मेन्दु बलेसीमा हात छुट्दैजय दे, राई भन्छन् युद्धमा हुमिसकेपछि रगत त बग्छ आज भेटेका साथीहरू भोलि सहिद साथ भइसक्छन् युद्ध सुरु गरेपछि युद्धले नै डोह्याउँदो रहेछ मेन्दु मृत्यु हस्ताक्षर गरेर हिँडेपछि मृत्युसँग डराउने कुरो पनि भएन तर अब धेरै रगत बग्दैन हामीले बनाएको इतिहासले नै हामीलाई पुग्नुपर्ने ठाउँमा पर्याउँछ लूटा राखेर रा रुमालले मुख पुज्दै उनी अघेना छेउ राखेको चकटीमा बस्छन् अँगेनामा भरभराउँदा कोइलाहरू छन् उनी अगुल्टोले कोइला चलाउँछन् चटचट आवाज निकालेर कोइला पड्किन्छ चुलोको तातोमा हात सेकाउँदै उनी खै मार्न थाल्छन् रिङ क्षेत्रको भूगोल जनजीवन पार्टी कमान्ड कमान, जनसेना र जनवर्गीय सङ्गठनहरूको ठोस ठोस निर्णय भएर आएपछि रिङ क्षेत्र विशेष क्षेत्र बनेको छ पार्टीले रणनीतिक प्रत्याक्रमणका लागि रिङ क्षेत्रलाई विशेष परिभाषासहित नयाँ भूमिका दिएको छ विशेष योजना अनुरूप नै पार्टीको विशेष कमान्ड जनसेनाको विशेष फर्मेसन जनवर्गीय सङ्गठनहरूको विशेष स्वरूपहरू निर्माण भएका छन् याम्बुलाई घेरा हाल्ने यो आश्चर्यजनक योजना यसअघि कसैले सुनेको पनि थिएन नयाँ योजनाले पार्टीमा नयाँ रक्त सञ्चार भएको छ भनेर भेटिए जति साथीहरू खुसी हुन्छन् दिग्विजय नै रिङ क्षेत्रमा बसेर विशेष कमान हेर्ने पार्टी इन्चार्ज भएर आएको हुनाले मलाई सजिलो पनि भयो मैले अनुरोध गरेँ उनले टार्न सकेनन् जिल्ला स्तरीय पार्टी कमिटीमा जोडिएर मैले पनि भूमिका पाएँ लामो समय जनसेनामा काम गरेकोले राजनैतिक काम गर्ने ढङ्ग राम्रोसँग सिकिसकेको थिएन सुत्केरी हुनुभन्दा अघि केही समय पार्टी संगठनमा काम गरेको थोरै अनुभव थियो तर त्यो नयाँ योजनाका लागि पर्याप्त थिएन युद्धबाट युद्ध सिक्दै युद्ध जनयुद्ध हुन्छ भने राजनीतिबाट राजनीति सिक्ने प्रयोग पनि हुन सक्छ मैले निश्चय गरेँ युद्ध मैदानमा फिर्ता हुनुभन्दा अघि म जनतासँग घुलमेल भएर राजनैतिक काम गर्ने ढंग पनि राम्रैसँग सिलिक्लाई फुर्सद हुँदा त छोरी उनकै जिम्मा हुन्छ उनीसित छोरी असाध्य रत्तिकी तेकी पनि छे सिलिक्को काखमा पुगेपछि ऊ मलाई चटक्कै भुल्छे र आफ्नो भकुल्य गालामा रौनक भरेर उसीसँग जिस्किरहन्छे सिलिक्लाई कामको चटारो हुँदा भने ढाडमा छोरी बोकेर म कार्य क्षेत्रमा गर्छु रिङ क्षेत्रमा तामाङ जातिको भूमिका सबैभन्दा मुख्य हुने पार्टीको संश्लेषण छ त्यसैले म दिनुहुँद तामाङ बस्तीहरूमा पुग्छु तामाङ भाषा जान्ने हुनाले मलाई जनतासँग कुरा गर्न सहज पनि हुन्छ युद्धविरामका कारण लडाइँको खबर कतैबाट आउँदैन आजकल शाही सेना गस्तीमा त आउँछ रे तर गाउँका केटीहरूलाई जिस्काएर पँधेर निर उभिन्छ रे अनि फर्किन्छ रे जनसेना पार्टीसँग जोडिएर शहीदहरूको सम्झनामा डिजाइन गरिएका विविध अभियानमा हिँडेको छ सांस्कृतिक टोलीहरू खुलेर रिहर्सल गरिरहेका छन् गीत नृत्य र अपेराहरू प्रदर्शन गरेर जनतालाई ती सबै कुरा कुशलतापूर्वक सिकाइरहेका छन् जुन कुरा सिकाउन नेतालाई कैयौं दिन लाग्छ सङ्गीत कला र साहित्यको मनोहरी शक्ति बारे हाम्रो बिचमा भाक्ले छलफल पनि हुन्छ स्थिर दिनहरूले फेरि गति पक्रिएका छन् घट्टको चक्र झै समय चल्न थालेको छ दिनहरू बितेको पत्तै भइरहेको छैन गाउँ गाउँमा पुग्नु भेलाहरू आयोजना गर्नु भाषण गर्नु अघिनाको छेउमा बसेर मेमे माम आबा आमा नाना र आँगहरूसँग कुरा गर्नु उनीहरूलाई तामाङको पुर्खाले गुमाएको आदिभूमि ताम्सलिङको कुरा सम्झाउनु तामाङहरू भागेर दूर दूर भिरपाखा खोज्दै भाग्ने गरेको यथार्थ सम्झाउनु र सङ्गठित गर्दै जानु यी तमाम कामले मलाई दिनभरि व्यस्त राख्छन् हामीलाई त राजनीति थाहा छैन रक्सीको नसामा चुर मेमेले उदास हुँदै भनेको यो वाक्यले मलाई झट्का दिएको थियो उनी खस्रुको सुकेको पातमा सुर्ती बेर्दै थिए चारजना मेमेहरू झुरुप्प भएर पिँढीमा बसेका थिए उनीहरूमध्ये तिनजना उत्तरपट्टिको सुदूर बस्तीबाट सगुन लिएर आएको तथ्य सुरुमै थाहा पाइसकेको थिएँ बिहेको सगुन बुढाहरूको मुखबाट निस्किरहेको बाफले जाडो र रक्सी दुवैको गन्ध बोकेको थियो तामाङ भाषाका शब्दहरू मात्र मेरा सबै कुरा बुझाउन अपर्याप्त थिए मैले नेपाली भाषाका शब्द पनि मिसाउनु परिरहेको थियो र जे जे नयाँ शब्द आउँथे ती सायद उनीहरू कमै बुझ्थे तैपनि म सरलीकृत गरेर बुझाउने कोसिस गरिरहेको थिएँ शब्दहरूको व्याख्या गर्नुपर्ने हुनाले बिच बिचमा कुरा अल्मलिन खोज्थे मैले भने कुरो हाम्रो जातिको पनि हो तामाङको आफ्नै देश पनि थियो भन्ने कुरा तपाईँले भुल्नु त भएको छैन होला नि देश मात्रै कहाँ हो र न तामाङ राजारानी पनि थिए बिणीको सरको तानेर हावामा धुवा फुक्दै अर्का मेमेले भनेको यो वाक्यले मलाई उत्साहित बनायो ओ त्यही त म भन्दा खोज्दैछु नि मेमे हिम्मत साथ मैले धेरै वर्ष अगाडि तामाङ लडाकु जाती थियो कसैसँग झुकेको थिएन हेर्नुहोस् सोझो जात भएकोले तामाङलाई छल गरेर भिर पहाडातिर रा खेद्ने राजाको सन्तान अहिले याम्बुको ठुलो दरबारभित्र दर बस्छ त्यही शासन ढालेर तामाङको स्वाभिमान जोगाउन हामी युद्ध लड्दैछौँ उनीहरूको आँखामा कुनै चमक देखिएन कुरोको प्रभाव परिरहेको छैन भन्ने बुझेपछि ममा वैराग्य उत्पन्न भइसकेको थियो चाउरी परिसकेको अनुहार मतिर फर्काउँदै अर्का मेमीले सोधे राजासँग लड्ने अनित मेम हामी लडिरहेका छौँ मैले गर्वसाथ जवाफ दिएँ अब कुरामा उनको चाख बढेको थियो अनि लडाइँ खेलेर तामाङ देश आउँछ त अलग्गै देश त नेपाल नेपालभित्रै हाम्रो अलग राज्य हुन्छ हाम्रो भाषा संस्कृति पहिचान र हाम्रो इज्जत फिर्ता ल्याउने हो राजा भनेको टाटा बाटोको नेता हो राजाको सत्ता हटाएर अर्को राजा ल्याउनु के काम अब हामी आफैले आफ्नो शासन चलाउने आफैले नियम बनाउने आफैले विकास गर्ने र आफ्नो खुट्टामा आफै उभिने भनेको गरिबको शासन सर्वहारा वर्गको शासन ल्याउने कुरो राम्रो छैन त मैले अहिलेसम्म चुप लागेर कुरा सुनिरहेका मेमिले रक्सीको एक गुटको स्वाट पारेर भने यस्तो कुरा नगर छोरी हामीले के जानेको छैन बुद्धि पनि छैन हामीले के शासन गर्छौ उनको अनुहारमा पोतिएको अविश्वासले मलाई गम्भीर सङ्कटमा पारिदिन्छ सङ्कट मोचनको अर्को पहिलो स्वरूप मैले भने अब तामाङ झातीलाई राजाले पनि हेप्यो राणाहरूले पनि हेपे हाम्रा छोराछोरीलाई भोटे भनेर अहिले पनि हेप्छन् हेप्छन् हेप्दैन हमारे बुद्धि छह राजा को मानी हमी पत्या जातले बुद्धि ना हो रेमे भीर पखा को खा खे हम जूनी बेच्छा शहर बजार भरिया मजदूर रिक्शा तानने ठेला तानने काम मात्र हमारे दाजू भाई को दिन बेच्छा दीदी बहनी बंबई में लगे बेच दिया कति सर्कस बर्बाद पारदेन दिमाग को काम करने ठा में हमें पुग्ने दिद्द मेमे असरी बुद्धि बढ़्स त हमारा पुर्खाली यामो में खेतबारी बनाए देश बनाए हाम्रो पुर्खाले अग्लो अग्लो पहाड़मा दरबार बनाए तर उनीहरूले मारेर धपाइदिएपछि बाँचेका पुर्खा भिर पाहाडामा पा लुकेर बसे हामी किन यति धेरै लुकेर बस्छौँ मेमेम पक्कै पनि छाला तरेर डरलाग्दो यातना दिएर हाम्रो पुर्खालाई धपाइएको होला अब हामी डराउनु पर्दैन मेमेम तामाङको मुक्ति गर्न हामी आएका छौँ सबै जातका मान्छे सबै दबाईका जातलाई इज्जत दिलाउन लडिरहेका छौँ हामी यो नौलो यथार्थ होइन मेमी धेरै कुरा हामीलाई थाहा छैन त्यसैले हामी पछाडि पर्यो तर अब थाहा पाउनुपर्छ है मेमी आफैले बोलेका कुरा आफैलाई नौलो नौ लागेको थियो दिग्विजय दाईले ल्याइदिएको तामाङ झातीको इतिहासको किताब मैले कि थिएँ त्योभन्दा धेरै अघि बालखैमा आवाले खोज गरेको किम्बदन्तीहरूको इतिहास उर्गेनको इतिहास सेतो घोडाको इतिहास सबै मेरो रगतमा हर क्षण बगिरहन्छन् श्वास प्रश्वासमा भइरहन्छन् र उर्गेनको सेतो घोडा हर्पल मेरै वरिपरि भइरहेछ आभासले मलाई चमत्कृत गरिरहन्छ मेहमेहरूसँगको लामो बातचित सकेर निस्कने बेला उनीहरूमध्ये कसैले भनेको कुराले मेरो कान टाटा भए रुपचनको कुरा बोकेर आइज है क्रान्तिकारी पनि मेहमेहरूसँगको लामो बातचित सकेर निस्कने बेला उनीहरूमध्ये कसैले भनेको कुरा सुनेर मेरा कान टाटा भए मलाई लाग्यो मैले जति बुझाउन सकेँ त्यति रूपजनले पनि बुझाइसकेका रहेछन् त्यसमा मेरो आवाको पनि योगदान होला भन्ने अनुमान गरेर म बसीभूत भएको थिएँ मेहमेहरूले मेरो कुरा बुझेछन् भन्ने अनुभूतिले यतिन्जेलको थकाइ बिर्सिएछ लाग्यो पाइलाहरू हौसिएर अगाडि बढे बाटोमा उर्गेनको घोडा उसै गरी भेटियो प्रति छायाँ जस्तो अनुभूतिको अगम्य पत्र जस्तो पानी रङको ढल पलाउँदो यथार्थ जस्तो यति बेला उर्गेनको घोडा देखेर मलाई ज्वरो आउँदैन बरु ऊर्जा बढ्छ उर्गेन मेरा आवाका पुर्खा थिए वा आमाको भन्ने मलाई थाहा छैन तर उनी तामाङको पुर्खा थिए भन्नेमा मन विश्वस्त छ आठ वर्ष भयो उर्गेनको घोडा देख्न थालेको तर उर्गेनलाई धमिलो आकृतिभन्दा बढी देखेको थिएन आज सेतु फेटा गुथेर घोडामाथि सवार भएका उर्गेनलाई मैले नजिकबाट र स्पष्टसँग देखेँ उनको कम्बरमा तरबार काँधमा धनुष र ढाडमा बाँडहरूले भरिएको ठोक्रो थियो मैले आश्चर्यको अनुभूति गर्नै नपाई उर्गेनले बिजुली गतिमा मलाई तानेर घोडामा चढाए र आकाशमा बिजुली चम्किए घोड़ा धगोर्यो अर्ध बेहोसीले भुइँ कुहिरोले छोपेझै छोपेपछि चेतना शून्य स्थितिको बोध भयो शरीरमा चिसो हावाको स्पर्श सा अनुभव हुनसाथ मेरा आँखा खुले सिलेक्मा दिदीले बच्चीलाई फुल्याउन लोरी गाउँदै थिइन् तामाङ भाषामा लोरीको महक भिन्नै थियो म आफूलाई आँगनमा भेट्टाएर सम्हालिँदै भित्र पसे म निकै छिटो कुदेर आइपुगेकी थिएँ क्यारे खुट्टाहरू दुखेका थिए सास बढेको थियो अनि अँ साँच्ची आज बिहानै फुर्सु मिलाएर पल्लवी आई हामी अङ्गालो हालेर खुब रोयौं हामीलाई छुट्टिन गाह्रो हुँदो रहेछ म शहीद भएँ भने ऊ कति रुन्चे होली त्यो स्थितिको कल्पना गरेर म भाव विभोर भइरहन्छु ओस् 21 गते सोमबार डायरी लेखता हृदय पोखिन्छ बाँझो जमिनमा सिँचाइ गर्छ र नयाँ टुचाहरू उमार्छ आजकल डायरी नलेखी निन्द्रै लाग्दैन तैपनि सधैँ लेख्न कहाँ पाइन्छ र अब मसँग सुत्केर समय पनि त बाँकी छैन कामहरू छन् हतारोहरू छन् छोरीलाई छाती चुसाउँदा चुसाउँदै हृदयमा लेख्न मन लागेको कुराको बाढी उर्लिएर आउँछ अहिले पनि उसलाई सुताउने कलम समाएको छु आजको डायरी एउटा कथा जस्तो हुन जान्छ भन्ने मलाई थाहा छ भोलि का दिन में कस डाय पढ़ो इस कथ मठ जस्त तर बीत के ये अनकंटार पहाड़ में जे जे भो इसको बोझ अलीसम मेरे हृदय में विशाल हिमाल झ बस मेरे आंखा अगिलती एक घटना प्रकट भैया मैं लग ती सब घटना सत्य नवाईदी हा हाहा हा, हा, हा। हे, हे हे हे हे ला ला ला ला ला ला, ला। हमीता भुखिया लगे गांव को मुखिया जनसोक्यो क्या ले भात सल के छ उड जो जो झट्टै उठानय आले मुठी कसाना ओ जो जो झट्टै उठानय आले मुठी कसाना लसु घटमा घुमने मदानी पानी ना पाए चलदै न मर रदहानी साझा को चोलो बलदेना घट्टमा घुमने मदहानी पानी न पाए चल दर काम करदानी साझा को चोल सोचे हई क्या नो भो पसीना हम सस्तो भो साहू को व्यंजन चौरासी हम गई निस्तो भो ओ नाना झट्टई उठाना वै आगा मुठी कसन ओना झट्ट उठना वै आगा मुठ्ठी कसन लसु जोकाले बरु छड दिन्छ आघाएपछि चुस्नालाई साहुले चुस्ना छड्दैन सिध्रा न पारे समोकाले बरु छड दिन्छ आघाए पछि चुस्नालाई साहुले चुस्ना छड्दैन सिध्रा पारे सम कर्म नस्तो न बसोद मन सहेरा चेतना आखा उघरौँ सोसित एकै उठाना ओआै उठानमा मुठी कसहन ओय आप झटै उठान ओआमा मुठी कसहन लसु हामी त भयौँ दुखिया लगे गांव को मुखिया जनसोक्यो क्या ले भात सलके छ उड सुपियाँ होइ जो झटै उठानय आले मुठी कसना हो नानना झट उठानँगठ्ठी कसना हो आप्पा झटै उठान ओआमा मुठी कसन लसु उपन्यास उर्गेनको घोडाको आठौं भाग यही सकिन्छ हामी आशा गर्छौ यो उपन्यास र हाम्रो प्रस्तुति रोचक लाग्यो कार्यक्रमको अन्त्यमा हामीले प्रस्तुत गरेको गीतमा स्वर लय र शब्द थियो कवि पुरूषोत्तम आचार्यको कवि आचार्य मकवानपुरका बासिन्दा हुनुहुन्छ अवस्था अर्को अङ्कमा फेरि भेटौँला उपन्यास उर्गेनको घोडा र यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ पवन राजुग पाठक प्रतिक्रिया काम संचार वंचार एट जीमेल